नमस्कार नमस्कार नमस्कार हार्दिक सुस्वागत म अभिभाजन कार्यक्रम जस्ट फर इन्जोयमा अब काल्ला पारे छन् विष्णुनाति म बाजे आजको यो जस्ता फर इन्जोय हाँसी मजाक केन्द्रको बोर्सानीमा फेरि पनि हाँसी मजाक गर्नका लागि हामी आइसकेका छौँ तपाईँ यति बेला अर्पण सधैँका लागि सधैँका लागि रेडियो अर्पर्यीय चार थुप्लो पाँच मेगा हज सुनिरहनु भएको छ अन्य कार्यक्रम जस्ट फर इन्जोयमा हामी छौँ अब यस कार्यक्रममा रहेर चाहिँ नि करिब करिब चाहिँ बाह्र बजेसम्म हामी टक्क रमाइलो गरौँला अब दुलुवाजाका जिन्दगीका रमाइला रमाइला हाँसी मजाकयुक्त कुराहरू पनि सुनौँला अनि त्यस्तै गरेर टाइम पास गरौँला कसो हो नाति र नाति मुसुक्क हाँस्ने बित्तिकै मेरो मन त यति खुसी हुन्छ भन्ने त सिमाना छैन नाति हाँसेपछि गाना बनाउँछन् भन्ने पनि थाहा छ फेरि मलाई ते भर मजान सुनमानी खुशियों की बजेगी सुनो उदे दुल सजेगी सुनलो के पार से देखो चंदा की हमें झलक दिखेगी के दर पे खाने से आके खाबों ने दस्तक दी मौका मिला है अब जी भर के जीलों ना फिक्र करो रोक कर दी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 ने दे हो चकोरी पिरनी कखोरी पूरा तू कर दे दिल का जशन हो तो से कहना सब क्या जरूरी पलकों के पर्दे में तू है जतन जाने की दे जाने की दे, दे। साह्रै चाहिँ नि झप्प लाउने हालो गाना हालेको है नातिले यो गाना सुन्दाखेरि त मलाई त के भन्नु त अब के चाहियो त मारिकन चाहिँ नि लट्ठै बनाएको थियो है नाति यो गीत सङ्गीत भनेको कुरो चाहिँ कस्तो हुँदो रहेछ हो नि नाति नातिना यो सङ्गीतको कुरो गरौँ है एक किसिम यो सङ्गीत होइन कस्तो हुँदो रहेछ भन्दाखेरि यति मजाको हेर्नुहोस् चाहे तपाईँ नेपालको सुन्नुहोस् चाहे तपाईँ भारतको सुन्नुहोस् चाहे अमेरिकाको नै किन नसुन्नु चाहे त्यो के अरे सकिरा कि के किरा भन्छ नि हो <laughs> त्यो किराकोले चाहिँ गएको चाहिँ किन नसुन्नुहोस् त्यो असाध्यै मजा लाउने हेर्नुहोस् यो सङ्गीतले चाहिँ कुनै भूगोल छुट्टिँदैन क्या यो कुनै भूगोलको मात्रै सङ्गीत नहुने रहेछ त्यही भएर अब म नेपाली हुँ नेपाली मन छ नेपाली पन्छ है सम्पूर्ण कुरामा नेपाली नै कुरा गर्छु भने मलाई अहिले यो गानाले बडो मजासँग लाग्छ भनायो हौ हेर्नुहोस् यो सङ्गीतले कतिसम्म मान्छेलाई चाहिँ नि एकताको सूत्रमा बाँध्या क्या अब नेपालको गीत हुन्छ हेर्नुहोस् है नेपालको गीत अमेरिकामा बस्ने अरे पोलि हौ रमरी रस्यम फिर भनेर गाइरहेको हामीले धेरै पारौँ अनि नेपाल घुम्न आउने चाहिँ अमेरिकन पर्यटकदेखि लिएर अन्य विभिन्न देशकाले पनि रेशम फेरि भन्ने गीतलाई कण्ठस्थ गर्ने गरेको पाइयो अनि एकचोटि जमानामा आजभन्दा करिब करिब आठ दस वर्ष पहिला चाहिँ देशभरिको उत्कृष्ट सङ्गीतमा चाहिँ यो हाम्रो अरू थाहा कि करि नाति है तिनको चाहिँ रितु हटिमी हरियाली बासन्त हाउ भन्ने चाहिँ है टप ट्वेन्टी सेभेनमै पुगेको थियो होइन त ल विश्वभरिबाट टप टेनभित्र नेपाली गाना पढ्नु हुँदैछ अर्को कुरा हो त्यही भएर यो सङ्गीतले चाहिँ कसैलाई पनि ऊ गरे हुन्न त्यही भएर कहिलेकाहीँ म पनि चाहिँ नि ओ सिक्न पा हुन् त भनेर एकचोटि सङ्गीत सिक्न गएको काँडा सक्ने हाम्रो यो पुरुषहरूले हटान्न पर्दो रहेछ ए सा रे गी सा यस्तै हो नि दाजु जा। होइन ए सा म गे सा मैले सिकिनँ नसकिने हेर्नुहोस् है म त जान्दै जान्दिनँ र त्यही पनि यसो भएन अब यो सङ्गीत सिकेर त लाएन भनेर त्यो पुरानै बेलाको कुरो सम्झिहालि सङ्गीत सिक्न गएँ सिकेँ सिकेँ सिकेँ नहालेको पनि मजाउन कहिल्यै जाने मैले हेर्नुहोस् त्यो मरिकाले जान्दिनँ अब यता त सा रे फै मरैन अब त्यो सङ्गीत सिगाउने गुरु भन्नुहुन्छ फेरि होइन बाजे राग समाउनुहोस् न राग समाउनुहोस् भन्छन् अब मैले भने यो बाबु यो राग भने काँछ खोइ म च्याप्पै समाउँछु खोइ देखाउँछु भन्यो खै त्यतिखेर बुढा हातले सेमाउ भने आउँछ अब घाँटीले स्यामाउ भने भन्छ है अनि फेरि भन्छन् ए बाजे सुर लागेन हौ सुर लगाउनुहोस् भन्छ अनि यो बाबु यो सुर काँछ खोइ देऊ त म लगाउँछु भन्छु क्या फेरि अस्पट जस्तो मान्छु मैले फेरि सर्ट प्यान्ट लगाए जस्तो ल्याउनु त सुर लगाऊ भन्दा पनि ए त्यो लगाउने होइन सुर घाँटीबाट भने भन्छ अन्त भने शिर लाउने नै होइन भने तिमीले किन शिर लाओ भने मार्छौ मारेको फेरि त्यति बेला त अझै म कुरो बुझ्थिनँ क्या अनि फेरि भन्यो उसले भन्छ ए बाजे ल त जोर थियो मैले जे भन्छु त्यही भन्नुहोस् भन्छ अ्याहा गर्छु मनी स्याहा गर्छु ए बाजे लागेन तालै पुगेन तालै पुगेन भन्यो भने मैले भने ए बाबु ताल त काँडो पुग्छ त नि अब फेवा ताल पोखरा भन्छ राजा ताल पोखरा भन्छ चिता नभसेर ताल पुगेन भन्दा हुन्छ काँडो ल्याउनु मैले यहाँ ताल भन्थ्यो फेरि गाली गएर तिमीले ए बुढा यो यो तिमीलाई के पानीको ताल पुगेन भने अब मैले सङ्गीतको ताल पुगेन भन्थ्यो अब यो सङ्गीतको शब्द के के हो के के मरिकाले नबुझ्ने मैले नबुझेपछि लो भएन अब मबाट सङ्गीत हुँदो नै रहेछ भन्ने भयो त्यति ता भएपछि अब क्यारम जाने भनेर अगाडि बढेँ अलिकति अगाडि हाल एउटै चाहिँ नानी मेकअप गरेर थाप्पक्कै बोलेर ठिम ठिम ठिम ठिम ठिम बढ्दै हो लोक पलिया आऊ भन्दै कहाँ अहिले ठिम ठिम ठिम बज्दै हिँडेर आइ भन्यो भने ए नानी कहाँ हिँड्यौ भनेर सोधेको अब म यिनी सङ्गीत सिक्ने गइन् कि अब सङ्गीत सिक्दै ताल सिङ्गेर के के भन्छ फोर नजाउ भन्छु भनेको म त आत्महत्या गर्न हिँड्दै भन्नु भनेको लोक मलाई फरक फसाद हेर्नुहोस् है अब अरे ए नानी था था था था जाधा जाधा जाधा अर ना किन गर्छौँ त नि यति राम्रो कलकलाउँ उँदै जाऊँ नि भविष्य जवानी भगवान चाहिँ त्यसमाथि मेकअप गरेर धपक्कै गरिसम्न कि त आत्महत्या गरेर जनला भयो उसले मेकअप चाहिँ किन गर्नु पऱ्यो यसरी हाँ मेक किन गएको भयो त हुन्थ्यो भने उसले भने अँ दाजे म ला थियो त्यति धेरै भोलि मैले आत्महत्या गरिसकेपछि पर्यटककारहरूले फोटो खिच्छन् छ्याप छ्याप्दिन्छ नि वालमा चाहिँ हाल्छन् अब मेकअप नगरिकन आत्महत्या गरौँ छि केटी त राम्री पनि रहेछ यसलाई आत्महत्या गरेँ ठिकै होला मान्छेको जत् मेकअप सेकअप गरेर आत्महत्या गरेपछि ओहो यति राम्रो केटीले नि किन आत्मते गरिन्छ त हो भन्ला भन्ला क्या अरे ए भयो भए त्यति छ भने भयो हौ पछि सम्झै बुझाइ गरेँ आखिरीमा फेरि सम्झ मनाए मैले एउटा मान्छेको ज्यान जोगाएँ भनौँ न मानिन्थे नानीले भने पछि चाहिँ अलि पछि मानिन् क्या सुन्नुभयो भने त मैले कहाँ त्यहाँ क्यारी नानी नि अब यस्तै छ जमाना यस्तै छ बेला बेला अनुसार चल्नु पऱ्यो अनि दुईजना साथीहरू टक्क आएको छैन गफ गर्दै एउटाले के भने फेरि हेर यो समस्या परेको बेलामा त जे पनि गर्नु पर्दो रहेछ भनौँ ऊ चाहिँ फेरि भर्खरै त्यो डाङ्काहरूको अपहरणबाट फुस्केर आएको भने एक् के हो त्यस्तो समस्या पऱ्यो भने जे पनि गर्नु मिल्छ र भने के हो तलाई भनेको समस्या परेको बेलामा त हेर गदालाई पनि बाउ भन्नु पर्दो रहेछ गदालाई पनि बाउ बनाउनै पर्दो रहेछ भन्नु भने अर्को साथी ओहो बजाउँछ या अब गदालाई नि बाउ त बनाइस् अहिले अब तेरो आमाले मालिन् त अरे यतिखेर पनि रमाइलो भाउ ल हेर्दैछ अनि यो संसारमा बुझ्नुपर्ने कुरो के हो भन्दाखेरि अनि को त्यो बारी को सार नाति हो लो हेर त आहा सार नातिको नि टक्कैसँग अँ ल बेसी नाति अगाडि बढ्छु है भयो कि भन्दाखेरि यो संसारमा बुझ्नुपर्ने कुरो गरिबलाई झुपडी मनपर्छ धनीलाई महल मनपर्छ श्रीमानलाई श्रीमती मनपर्छ केटालाई केटी मनपर्छ इन्टरनेटलाई गुगल मनपर्छ चोरलाई पैसा मनपर्छ युगल जोडीलाई टेटिङ मनपर्छ कसलाई के मनपर्छ भन्ने कुरो के आँखालाई राम्रा राम्रा नानी चाहिँ नि हेर्न मनपर्छ मन्दिरलाई भक्तजन चाहिँ नि मनपर्छ अब कालीलाई लाली पाउडर क्रिम मनपर्छ बेहुलीलाई घुम्दो र साडी मनपर्छ हँ अनि केटालाई पाँच गेयरवाला पल्सर मनपर्छ हो कि नम्मीलाई बुहारी मनपर्छ बहिनीलाई भाउजू मनपर्छ यो संसारमा यस्तै छ सबैलाई सबै कुरै मनपर्छ यो हाँस्ने कुरै गरायो होइन कसलाई के मनपर्छ भनेर यसो हल्का चाहिँ नि नि जानकारी गराएको अनि बाउ र छोरालाई चाहिँ अब बाउ चाहिँ बजार गए झन् के भन्छ त्यो बेड चाहिँ नि किन्न हुनु बजार गएछन् बाउ दै छोरा अनि बजार गइसकेपछि एउटा वर्षमा छिरेर बेड देखाउनु भनेछ धेरै बेड देखाइसकेपछि बाउ चाहिँ एउटा बेड मन पराउ र भन्यो म अहिले यो भेड लैजान्छु फिटिङ भएन भने म भोलि फिर्तल मात्रै हुन्छ कि हुन्न अब पर्सेन्टले नै विश्वास गरौ भनेछ भइहाल्छ नि फिटिङ भएन भने त भोलि बेलुकैसँग फिर्ता ल्याइदिनुहोस् न के हो त बिहान किन भनेर भने पछाडिले अनि त्यसपछि छोरा चाहिँ अलिकति दासी भनेछ अँ टेन्सन नलिनु न बुवा अब पाहुना भोलि बिहान गइहाल्छन् त्यसपछि फिर्ता ल्याइदिनु अरे अच्छा म अब तपाईँको पाहुनालाई सुताउनु बेट चाहियो रहेछ पाहुना भोलि बेलुका जान्छन् त्यसपछि अँ त्यो बेट पनि फिर्ता आउने रहेछ अनि एउटा कुरो के हो अल भन्दाखेरि लभ गर्यो भने रुनुपर्छ अरे हिजो बेलुका आउँदै गर्दै एउटा नातिले सुनाका झ्याप्रचन त न पनि तिल्दै त्यो खाने नहुने कुरो के के भन्ने त्यसरी नामै लिँदा पाप लाग्छ लभ अरे उसले भने ए नाति किरा यो भने किन पिएको आऊ यसरी नपिउन राम्रो होइन भने उसले भने हेर्नुहोस् दुल् बाबाले लभ गरे रुनु यो पिएदेखि हाँस्न पाइन्छ लभ गरे कुरा सुन्नुपर्छ यो पेसी कुरा सुनाउन पाइन्छ लभरलाई खुसी पार्न एक हजार सकिन्छ यो त सहरी भयो भने पनि झ्याप भइन्छ लभ गरे चाहिँ राम्रो नराम्रो छुट्याउनु पर्छ यो पिएपछि सबै कुरो राम्रो देखिन्छ लभ गरे चाहिँ जिएफसँग सानो हुनुपर्छ यो पिएदेखि आफू डन भइन्छ लभन्ने जस्तो दिनु चाहिँ यो ठुलो कि लभ ठुलो अरे घर नसकिने रहेछ भने चुप्ला र हिँडेँ ल यो कुरो यहाँसम्म कुरो भएछ है यहाँ पछि यो कुरो छ तर त्यसको लागि एकैछिन नातिले गाना गाना गानापछि नाति छोटो बनेकोमा जान्छन् त्यसपछि झन् हिट हिटी रहेछ किन्छ तर किन्छ तिन्छ साथी थोरे बेह के नसा। सुन। यो नसा तके नसा, माया मा नसा, नशा ते ना छीभर लतामा पा जीवन सता भेट भ साथी भाई भेटूँ पी भा से चढ़े पी डो तिहर जाऊ भन्छन। समय खराब छ हात छ जीवनै धारामा छोरेक छ भा बड़ी बत्तल नहीं अगड़ी सा रेडियो और टिक्स पाँच में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 बेटर ब्रेकिंग टू थाउजंड इलेवन में स्कूटर ऑफ द इयर सम्मानित मेटल बॉडी वन टेन सी सी को वेगो स्कूटर BVS company ko racing team le banayeko aru bike bhanda extra pickup ra aakarshak looks bhai ko double disc bike Apachi RTR 180cc 2009 2010 bike of the year award prapta Apachi RTR 160cc Bajaj Pulsar City 110cc ra Scooty Pep Plus pani Samparka Situan Tali Autoling Brali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 याक अगेन प्रोग्राम जस्ट फर ति एकदमै जिन्दगी रक्सी जस्तै लाग्ने भइदिए मुग्ध जिन्दगी रक्सी जस्तै लाग्ने भइदिए तिमीले नि मसँग नसा माग्ने भइदिए मरोस् बरु यो देह पिउन छोडिँदैन मनोस् बरु यो देह पिउन छोडिँदैन तिम्रो याद नपिउँदा नि भाग्नी भाग्नी भइदिए कस्तो ला यस्तै हो एउटा नातिलाई आउँदा एउटा गीत गार्दे कागजी पैसासँग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मानिसहरू हदैसम्म गिर्दा रहेछन् अब यो कुरो चाहिँ यहाँ छ अब एउटा रमाइलो कुरा गर्ने त गर्नै पऱ्यो फेरि हेर्नुहोस् अब दुलुवाजे हुने दुलुआबाजेहरूले रमाइलो कुरो गरिदिएन भने नाति नातिनलाई पनि तनाव हुने हेर्नुहोस् भयो के गरम गरम बढेको थियो आउँदै थिएँ बाटोमा अहिले भर्खरै घटना है नाति एउटा अलिकति काना मुन्डा सुन्ड्रा लाउने ट्यापे ट्यापे पारेको केटोले के गर्यो जुस पसलमा हो भाइ छिटो जुस देऊ त यहाँ झगडा हुनेवाला छ होला अनि जुस पनि उसलाई एक गिलास जुस दिए त्यो केटाले त्यो जुस स्वाट्टै पारौ फेरि भने ल अर्को पनि एक गिलास दि त छिटो यहाँ झगडा हुनेवाला छ क्या जुस पसेलले फेरि एक गिलास दि त्यो जुस पनि उसले एकैपल्टमा स्वाट्टै पार हेर्नुहोस् है अनि फेरि यस्तै भन्यो भने उसले पाँच गिलास जुस खा मेरो अगाडि हेर्नुहोस् अनि जुस पसेलको भाइ बहिनी रिसाए होइन य दाइ तपाईँले भन्नु खोजेँ के जति खै एक गिलास ल्याऊ यहाँ झगडा हुनेवाला छ झगडा हुनेवाला छ खै कहिले हुन्छ झगडा भन्दा चाहिँ उसले छर्का त उसले के भन्छ पह न पह तिमीले पैसा मागेकै छैनौ यो पैसा माग न बल्ल फिल हुन्छ झगडा हालेँ <laughs> म त चिल खाएर ल यो अब झगडा चाहिँ नपरौँ भनेर त्यो पनि छोड्ने अनि एउटा नातिलाई भने ए नाति यो के भन्छ लब भने के हो भनेर सोधेको मैले साह्रै लभको चाहिँ डेफिनेसन कि के नेसन दिने हिँड्ने कहाँ किनभने हेर्नुहोस् दुलोबा चाहिँ आजकलको लभ <laughs> र त्यो नारायणगढ फुलचोकको चाहिँ माइक्रोवास उस्तै उस्तै हुन् कति बेला छोड्छ पत्तो पनि हुन्न अनि पछि पछि अर्को खेरि आइरहेकै हुन्छ अरे लभको चाहिँ नि के अरे ऊ क्या कुरो हो क्या अनि के अब अस्ति चाहिँ नि एउटा नातिले दस रुपियाँको चित्त किने दस रुपियाँको चित्ता किनेको उसलाई लाख रुपियाँको चाहिँ नि पुरस्कार पऱ्यो चित्ता खुसी भयो दुलु अझ मलाई त चाहिने बिस लाखको चित्त बन् डुल्लो अझै भन्यो लो लो लो लो लिन गएछ नि त हिँडौँ त म बोक्न सक्दिनँ भन्यो त्यो नातिले लो हिँड्नु त हिँड्नु म गएँ अनि त्यो चित्त खुलाउनेवालाले भने ल हामी तपाईँलाई तुरुन्तै एक लाख रुपियाँ दिन्छौँ बाँकी उन्नाइस लाख चाहिँ उन्नाइस हप्तासम्म हप्तै पछि दिन्छौँ भनेर भनेपछि त्यो मसँग जाने नाति के भन्छ अँ तिमीहरूले मलाई लाटो सोचेको थियो कि क्या हो दिदी भयो एकैचोटि बिस लाख ल्याऊ होइन भने त्यो टिकट किनेको मेरो दस रुपियाँ फिर्ता गर मलाई उनीहरू थाहा छैन अरे नातिको बुद्धि पनि कसैको एक लाख त देखा पहिल्यै त्यही भएर सोध्दै हिँड्नु छैन अब के भन्ने कसलाई भन्नु जसलाई जे भन्यो नि के भन्ने यसलाई छैन भने यही हो क्या त्यही भएर चाहिँ नि कुरो अब के भन्छ घुमाउनु पर्छ क्या अस्ति भरे एसएलसीको रिजल्ट भयो अनि सबै नाति नातिनु भयो धेरै नाति नाचिदिनु फेल भए अनि एउटा पास हुने नाति थियो साह्रै चिन्तित भर बस्यो रहेछ ती नातिको नाम चाहिँ सागर है अनि गयो क्या ए सागर नाति अनि किन चिन्तित छ भने अनि उसले के भन्छन् हेर्नुहोस् दिलपाईमा चाहिँ सानैदेखि पछि गएर ठुलो नेता बन्छ भनेर सोचेको एसएलसी पास हुनाले सबै सपना चकना चुन भयो पढे मान्छे त त्यो त हुँदै हुन्न अनि उसको धारणा राख्छ क्या अनि त्यसपछि स्कुलको कुरो अब है स्कुलमा आउँदै थिएँ स्कुलमा यसो झेलवाड हेरेको अनि सरले भन्नुभयो है स्याप क्या अहिले पारा है इक्जाम गर्नु पनि छ के होमवर्क गर्नु पनि छैन पढाएको ध्यान दिनु पनि छैन खोइ हिजो होमवर्कले भनेको उसले गरेकै छैन सर हो ए त होमवर्क नगर्ने पख लास् तपाईँ हिजो त होमवर्क नगर्ने तपाईँ म आज टोइलेटमा लुनिदिन्छु भनेर सर रिसाउनुभयो त्यो विद्यार्थी चाहिँ कोठेर भन्छ हो र सर त्यसमा त ऊ त्यो बेन्चा बस्ने त्यो हाम्रो चाहिँ गीताले पनि होमवर्क गरेको छैन अब त्यसलाई मलाई एउटै तयार थुनिदिन्छु भनेर होइन त सर अरे भगवान् के हो अँ के भन्छ कुरै आनेको कि कहिलेको त्यस्तै हुन्छ अनि अब अलिकति अन्त्यमा छौँ बुहि नातिले हे बाजे तिम्रा कुरा त साह्रै रसिला तर के हाल्नु ट्याङ कतो भने एक दिन दुःख र धनको भेट भएछ दुःखले धनसँग भन्यो तिमी कति भाग्यवान छौ जो पनि तिमीलाई प्राप्त गर्ने कोसिस गरिरहेको हुन्छ तर म कति अभाविरहेछु हर कोही पनि मबाट टाढा टाढा जाने कोसिस गरिरहेका हुन्छन् भनेर दुःखले चाहिँ धनसँग भने अनि ढङ्गले भने भाग्यवान त तिमी छौ दुःख जसलाई पाएर मान्छेहरूले आफन्तलाई त सम्झने गर्छ अभागी त मै रहेछु जसलाई प्राप्ति गरेर मानिसहरू मानिसहरू अनि आफन्तहरूलाई नै बिर्सिदिन्छन् स्वार्थी भइदिन्छन् वास्तवमा तिम्रो त जिन्दगी पो ठिक भने वास्तवमा पनि हो अब दुःख पायो भने मान्छेले बल्ल चाहिँ नि आफन्त जन घर परिवार सम्झिने हो अब सुख पायो भने त सबैलाई बिर्सन्छन् त्यही भएर के भन्छ धान रोप्न पानी चाहिन्छ साहुन लागेर हुँदैन अनि नानीहरूलाई लिएर डेटिङ जान पैसा नै चाहिन्छ मन भएर हुँदैन भनेर भनिदिएको एउटा नातिले तिनीहरू पनि यसो चाहिँ नि ठ्याप्प राखिदिएको नै भनौँ न अब राखिदिएको भनौँ अनि अब अमेरिकन जापानी चाइनिज र नेपालीको भेट भयो अमेरिकनले भने हाम्रो देशमा त कुकुरले फुटबल खेल्छन् भने जापानले भने हाम्रो देशमा त मान्छेले डान्स गर्छन् भने चाइनाले भने हाम्रो देशमा त हात्तीले पनि साइकल चलाउँछन् भने नेपालीको नेपाली पनि बडो शान्का साथ हुने हाम्रो देशमा गदाहरूले पनि सान चलाउँछन् अरे लौ नाति नाति नै हो क्यारले हो बस्न मन थियो कुराकानी गर्न मन थियो तर त्यहाँले ट्याक्कै चाहिँ नि बेला काटो कुराकानी गर्न पाइएन अब कुराकानी भन्ने कुरो गर्दै गरौँ ल आउँदा जाँदा लाम्ला पिराती भन्छ नि होइन नाति कुराकानी गर्दै गरौँ ल एक दिनजलसम्म हामीलाई सुनेर सात दिन तपाईँ सबैलाई धन्यवाद अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनमा डब्लु डब्लु मार्फत हामीलाई सुनेर बस्ने सम्पूर्ण नाति नातिलाई धन्यवाद काल नपरिटी सबै हिन्दू नातिलाई धन्यवाद दिल्लो आवाजे पनि जसपर इन्जयबाट बिदा हुन्छु नमस्कार kantho le hudaina koita eti eti eti eti eti ramri ki manai kantho le hudaina एक सय चार थो